अहिले तपाई सुन्दै हुनुहुन्छ रेडियो अर्पण एक सय मेगा हार्ज र यो हो कार्यक्रम शुभ बिहानी नमस्कार अनि शुभ प्रभाक्र बिहानी प्रत्येक दिन बिहान आठ बजे आउने गर्छ शुभ बिहानीमा तिथिमिति त्यसै गरी दबाईको राशिफल बार राशिफल सामुदायिक रेडियो रेडियो अर्पण्क्ष चार तबल पाँच समय घाटमा दैनिक कार्यक्रमका बारेमा जानकारी तपाईले पठाउनुभएका शुभकामना सन्देशका पत्रहरूलाई पनि हामीले स्थान दिँदै आइराखेका छौको श्री उपस्थित भइसकेका छौ श्रम शुभ बिहानीको प्रारम्भमा आजको तिथिमिति आज विक्रम सम्भ दुई हजार एकहत्तर साल साउन उन्नाइस गते सोमबार तदनसार दुई हजार चौध अगस्ट चार तारीक श्रावण शुक्ल पक्ष अष्टमी तिथि दिउँसो बाह्र पैतिस बजे उपन्त नवमी तिथि स्वाति नक्षत्र बिहान छ एकचालिस बजे उपरान्त विशाखा नक्षत्र शुभ योग बिहान छ छ बजे उप शुक्ल योग बालवकरण आनन्ददादी योगमा छत्र योग चन्द्रमा तुला राशिमा राति बाह्र उचास बजेसम्म उपन्त वृश्चिक राशिमा अमृत बेला बिहान बजे आजको मले तिथिमि यसपछिको समय रहेको छ भने तपाई आज तपाईँको दिन कसरी व्यतीत हुँदैछ बाह्र राशि फलले आज तपाईँको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी दिने मेस मेष राशि तपाईँको आजको दिन छोटो दुरीको रमाइलो यात्रा हुनेछ भाग्यको उदय हुने समय पनि छ तपाईँको आजको दिनमा नयाँ काम आरम्भ गर्ने समय छ यात्राको अवसर प्राप्त होला रासि मिथुन राशिले तपाईँको आजको दिनमा शुभ समाचार सुन्न पाइएला सामाजिक सम्मान एवं प्रतिष्ठा मिल्नेछ कर्कट राशिले तपाईँको आजको दिनमा परिवारमा झै झमेला आइलाग्नेछ नसोचेको काममा धन खर्च हुनेछ सिंह राशिले तपाईँको आजको दिनमा अनावश्यक कुरामा मन पिरोलिनेछ आफन्तबाटै धोका हुन सक्छ कन्या राशिले तपाईँको आजको दिनमा मेहनत गरे अनुसार फल प्राप्त नहोला मन दुखी हुनेछ तुला राशिले तपाईँको आजको दिनमा मन मिल्ने साथीसँग भेटघाट होला मिठो भजनको अवसर मिल्नेछ वृश्चिक राश्ने तपाईँको आजको दिनमा मन निराश एवं शरीरमा आलस्य रहनेछ दैनिक कार्य अधुरा रहनेछन् धनु राशि तपाईँको आजको दिनमा सामाजिक सेवामा लाग्दा राम्रो हुनेछ शुभ समाचार सुन्न पाउनुहुनेछ मकर राशिले तपाईँको आजको दिनमा इष्टमित्रसँग भेटघाट एवं रमाइलो हुनेछ कानुनी कार्यमा सफलता मिल्नेछम्भ राशिले तपाईँको आजको दिनमा नयाँ रोजगारीको अवसर आउनेछ दैनिक कामहरू सहजै पुरा होलान् र अन्त्यमा मेन राशि मीन राशि तपाईँको आजको दिनमा आफन्तसँग भेटघाट हुनेछ आफ्नै विवेक अनुसार काम गर्दा राम्रो होला तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले बाह्र राशिफल मार्फत गराए तपाई कुनै शुभ कार्य गर्दैछ अनि शुरूआत गरिसक्नु भएको छ भने त्यो कार्यलाई निरन्तरता दिनुहोला तपाईले शुरू गर्नु भएको र शुरू गर्न थाल्नु भएको त्यो कार्यले पक्कै पनि सफलता हात पार्नेछ मेघार्सना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगामा पर्सन बाँकी रहेका कार्यक्रम सम्बन्धी जानकारी तर्फ यति बेला स्वास्थ्य सरकार सुनिरहनु भएको छ शुभ बिहानी पश्चात तपाईँले हाउसफुल कमेडी सुन सक्नुहुनेछ नौ बजेसम्म नौ बजेको समय रहनेछ नेपालीतको पालो रहनेछ दस बजेको समय अर्पण समाचार लगत्तै लोकझङ्कारमा दिवसले सात दिन आउनुहुनेछ एघार बजेको पालो अर्पण खबरको लगत्तै जस्ट फर इन्जोय सुजिताको साथमा सुन्न सक्नुहुनेछ बाह्र बजेको समय नेपाली समाचार लगत्तै बलिउड फोल्डर तपाईँले सुन्न सक्नुहुनेछ दिउँसो एक बजेसम्म एक बजेको समय रहनेछ कलिउड काउन्टाउन सागरको साथमा तपाईँले दुई बजीसम्म सुन्न सक्नुहुनेछ दुई बजेको समय अर्पण समाचार भने त्यसपछिको समय रहनेछ अर्पण समर्पण दिवसको साथमा तपाईँले सुन्न सक्नुहुनेछ तीन बजेको समय नेपालवाणी समाचार लगतै नेपाली पब गीतसँग तपाईँले सुन्न सक्नुहुनेछ परा चार बजेसम्म परा चार बजेको समय अर्पण खबरको लगतै आधुनिक यात्रामा फेरि पनि दिवस साथ दिन आउनुहुनेछ पाँच बजेको समय अर्पण बुलेटिनको भने लगतै जीवनको मार्ग तपाईँले छ बजेसम्म सुन्न सक्नुहुनेछ बजेको समय नेपालवाणी समाचार भने लगतै साढे छ बजे अर्पण स्थानीय समाचार तपाईँले सुन्न सक्नुहुनेछ सात बजेको पालो रहने शर्पण सा शुभ साँझको दिवसले नै सात दिन आउनुहुनेछ साढे सात बजेको समय सामुदायिक सूचना नेटवर्क सीआईएनको साझा खबर आठ बजेको समय नेपाल बाणी समाचार भने पौने नौ बजे बीबीसी नेपाली सभाले सुन्न सक्नुको समयमा विभिन्न गीत संगीतहरू तपाईँले सुन्न सक्नुहुनेछ राति दस बजेसम्म दस बजेको समय नेपाल एफएमको समाचार भने लगतै खुलदुली डट कम तपाईँले राति एघार बजेसम्म सुन्न सक्नुहुनेछ रातिसके पश्चात हाम्रो यात्रा एघार बजे गएर टुङ्गिने साझका लागि भोलि बिहान चार बजेसम्म हामी विश्राममा रहनेछौ भोलि बिहान चार बजे, सा सा। बजे मंगलधुनका साथमा हामी फेरि पनि उपस्थित हुनेछौं लगतै श्रीमद भागवत प्रवचन माला तपाईले सुन्न सक्नुहुनेछ साढे पाँच बजेको समय प्रभात बाढ़ीको भने छ बजे सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत साझा खबर सुन्न सक्नुहुनेछ लगत बाणी बहस को पालो रहने वाने सात बजे अर्पण स्थानीय समाचार सभा सात बजे बीबीसी बिहानी सेवा तक समय कृषि सरकार कोहानी श्रृंखला में हम भेट भोली आठ बजे जानकारी आज बिहानी रेडियो सुन्नुभयो तपाईँलाई धन्यवाद छ मेरो आवाज तपाई समक्ष पुर्याउन मद्दत गर्नुहुने प्राविधिक मित्र रिसनलाई आभार प्रकट गर्छु आजको तपाईको आज़को दिन बितोस, श्रृङ्खलाबाट